तर भएका नियम कानुनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने त आखिर हामी सबैले हो नि होइन र तपाई सार्वजनिक सवारी साधनमा चढ्दा कहिले न कहिले त खलासीसँग भाडा बढिलिएको विषयमा ज्वारी खेल्नु नै भएको होला वा तरकारी किन जाँदा हिजो यति अनि आज चाहिँ किन बढी भनेर पनि चर्काचर्की गर्नु नै भएको होला यस्ता उदाहरण खोज्ने र सम्झने हो भने तपाईँसँग अनि मसँग यति धेरै उदाहरण जम्मा हुन्छन् कि यो स्तम्भ उदाहरणै उदाहरणले भरिएला त्यसैले आज हामी अघि बढाउँको यो स्तम्भमा प्रतिस्पर्धी बजार किन हाम्रो आवश्यकता अनि प्रतिस्पर्धी बजारको अभावमा उपभोक्ता कसरी मारमा पर्छन् भन्ने बारेमा प्रतिस्पर्धी कानुनका विज्ञ अपूर्व खतिवडासँग कुराकानी गर्छौ तर त्यो त्योभन्दा अगाडि सार्वजनिक यातायातमा हुने कार्टेलिङको शिकार भएर रन्थनियकी जिज्ञासु र उनका दाजुको छलफल खाजा पनि खाना पाएको छैन माइक्रोसले ढिला गरेर कस्तो आफूलाई कस्तो भोक लागेको होइन के दाई म र मिनासँगै माइक्रो चढेर यता आउँदै थियौँ क्या अनि एकछिनमा खलासीले भाडा उठाए कसले अनि यता सुन्नु न अनि हामीले दस रुपियाँ दियौँ क्या अनि त्यो मान्दै मान्दैन तिया खाऊला खलासीले त बाह्र रुपियाँ पो माग्यो ए अब हिजोसम्म दस रुपियाँ नै तिरेको अनि आज बाह्र रुपियाँ मागेपछि रिस उठ्दैन तिमीले दिएर के गर्नु त भाडा बढेको थाहा छैन भन्दै उल्टै करायो त अस्ति भर्खर आठ रुपियाँबाट दस रुपियाँ भाडा बढेको एक हप्ता भएको छैन फेरि बढ्यो रे यस्तो नि गर्न पाइन्छ त दाई अनि सोधा त हो नि त्यो खलासी त झन् पो चर्को स्वरमा कराउँछ भने मैले बढाएको हो र समितिले बढाएको नि भन्दै उल्टै थर्कायो हामीलाई त ठिकै त भने हो र यहाँ बस स्टप आउनु पर्थ्यो वहाँ बस स्टप अगाडि रोकेर के भन्यो थाहा छ त्यो मरन च्यासेले पैसा समितिमा बसेर गाडी चलाउँदा खर्च कम हुन्छ काम, हुन काम गर्न सजिलो हुन्छ त्यसैले समिति बनाउनु त ठिकै हो तर यी समितिहरूले जबरजस्ती भाडा निर्धारण गर्ने आफ्नो समिति बाहेककालाई आफ्नो समिति बाहेकका गाडीहरू चल्न नदिने जस्ता काम पनि गर्दोरहेछन् कि यो त राम्रो होइन नि होइन र त्यही त यस्तो काम त स्वरै आना गलत हो यसले गर्दा समितिमा नभएका एकल व्यवसायले निकै दुःख झेल्नुपर्छ नि त्यस्तो नै गर्न पाइन्छ त दाइ बजारमा त सबैले प्रतिस्पर्धा गर्न पाउनु पर्यो नि होइन र हुन त हो नि भने जस्तो हुँदैन त्यही भएर त हामी जनता मर्का पर्छौँ नि आज तिमी परे जस्तै के भन्नुभएको भाडाको कुरा गर्न खोज्नु भएको तपाईँले हो नि अब समितिले मनपरी भाडा बढाएपछि गाडी व्यवसायहरूले के गरौँ त भाडा बढाउनै पर्यो गाडी चलाउनै पर्यो त्यसो भए अब हामीले पनि खुरुखुरु भने जतिको पैसा तिरेर बस्नु त हो अब सरकारले नीति बनाउनु पर्यो अनि ती नीतिहरूको सबै समितिले पालना गर्नु पर्यो अझ स्थानीय प्रहरले पनि आफ्ना क्षेत्रमा चल्ने गाडीमा कसरी चलिरहेका छन् भन्ने निरीक्षण गर्नु पर्यो अनि त्यो त हो के दाई कुरो त ठिकै हो तर मलाई त भरे घर जाँदा नि बढी पैसा तिराउला भन्ने पो बढी टेन्सन भयो त जिज्ञासु र उनका दाजु बिचको छलफल पछि अब लाग्छौ कुराकानीतर्फ बजारमा हुने गैर प्रतिस्पर्धी गतिविधिले उपभोक्ता कसरी मारमा पर्छन् अनि गैर प्रतिस्पर्धी कार्यको विरोधमा कसले के गर्ने भन्ने बारेमा आज हामी प्रतिस्पर्धी कानूनका विज्ञ अपूर्व खतिवडासँग कुराकानी गर्छौ खतिवडाले बेलायतको क्याम्ब्रिज कलेजबाट कानूनमा स्नातकोत्तर गर्नुभएको छ कुराकानीको क्रममा सबैभन्दा पहिले मैले आजका अतिथि खतिवडासँग प्रतिस्पर्धा के खालि एउटा कानुन मात्रै नभएर बजारको अनुशासन कायम गर्ने संयन्त्र हो जस्तो खुला अर्थतन्त्र भनेर के हो भनेदेखि बजारमा व्यवसायीहरूले नै माग र आपूर्तिको आधारमा गुणस्तर अथवा मूल्य निर्धारण हुन्छ भन्ने सिद्धान्त हो नि त त्यही सिद्धान्तबाट चाहिँ खुला बजार अथवा स्वच्छ बजारको अवधारणा आएको हो र प्रतिस्पर्धा अथवा गैर प्रतिस्पर्धी कार्य भनेर चाहिँ के हो भने त्यो अनुशासनलाई बिगार्ने कार्य हो जसले चाहिँ माग र आपूर्तिको कुराबाट भन्दा पनि अरू आफ्नो फाइदाको लागि चाहिँ मूल्य निर्धारण गर्ने त्यसको गुड तलमाथि गर्ने कार्य हो त्यसैले यो विश्वव्यापी हो र कहीँ पनि कुनै पनि का कारणले चाहिँ गैर प्रतिस्पर्धा कार्यले चाहिँ कसैलाई फाइदा हुँदैन अभियसली अब त्यो व्यवसायलाई फाइदा हुनसक्छ अब यसरी फाइदा हुँदैन भनेर हामीले एकातिर भनिरहेका छौँ भने विभिन्न खालका सिन्डिकेट र कार्टेलिङ हामी हाम्रो बजारमा देख्छौँ दे। अब झट्ट सम्झिँदाखेरि यातायात क्षेत्रलाई सम्झिन्छु म अब यस्तो बेलामा होइन यो यातायातमा या मात्रै नै हामी कहाँ यो सिन्डिकेट कार्टेलिङ छ वा अरू पनि केही यस्ता यो गैर प्रतिस्पर्धी कामहरू सम्झाउन सक्नुहुन्छ हामीलाई अहिले नै हजुर धेरै छ अब जस्तो सिन्डिकेट भनेर त्यो के भन्ने अब समाचारमा आइरहने सबैलाई थाहा भएको कुरा हो सा साँच्चै भन्ने हो भने त हरेक कुरामा चाहिँ यो मूल्य निर्धारण हुन्छ केही वर्ष अगाडि त तिसवटा यो हाम्रो कमर्सियल ब्याङ्क्सहरूले नै इन्ट्रेस्ट रेट कति गर्ने भनेर फिक्स गरेका छन् भनेपछि अब त्यत्रो ब्याङ्कहरूलेसम्म लिएर जान्छन् हामीले हामीले उपभोग गर्ने सम्भवतः धेरैजसो वस्तुमा चाहिँ गैर प्रतिस्पर्धी कार्य भएको देखिन्छ किनभने हाम्रोमा चाहिँ प्रतिस्पर्धा सम्बन्धी कानुनी परम्परा र संस्कृति विकास नभए यो गैर प्रतिस्पर्धी कार्यहरू कार्टेलिङ गर्ने सिन्डिकेट गर्ने नै यो चाहिँ हाम्रो कल्चर जस्तो भएको छ सबैभन्दा राम्रो उदाहरण त त्यही भइहाल्यो तपाईँले अब एरोप्लेनहरूको भाँडादर हेर्नुभयो भने पनि होइन उस्तै छ कि भाडादर त्यो त्यो हुनै नसक्ने कुरा हो नि खास कुनै कुनै एयरलाइन्सको चाहिँ धेरैवटा प्लेन होला उनीहरूको कस्ट रनिङ कस्ट कम होला कुनैको धेरै होला तर पनि एउटै मूल्य आउनु भने त त्यो के भन्छ अचम्म लाग्दो त्यो प्राइस फिक्स गरेर जस्तो देखिन्छ कि यो प्राइस फिक्सिङ भनेर जुन यहाँले भन्नुभयो नि सामूहिक रूपमा नै मूल्य निर्धारण गर्ने जस्तो यो वायु सेवा निगमहरूको कुरा गर्ने हो भने नेपाल वायु सेवा निगमको दर एउटै ठाउँमा जानलाई एउटा हुन्छ भने अरू अरू यो निजी क्षेत्रबाट आएका समूहमा केही समूहको एउटा र अर्को समूहको एउटै एउटा खालको भाडा हुन्छ यो सामूहिक रूपमा भाडा निर्धारण भएपछि एक किसिमले त यो राम्रो होइन र किनभने उपभोक्ताहरू कमलमा लिन्छन् नि होइन र होइन त्यो नर्मली नै कुरा त छँदैछ त्यो चाहिँ खास के भन्छ भने यो एयरलाइन्स कम्पनीहरूले भन्छन् होइन तर एयरलाइन्समा मात्र होइन अरू अरू कुरामा पनि खास के अघि मैले सुरु गरेँ नि खुला अर्थतन्त्रमा चाहिँ माग र आपूर्तिको आधारमा मूल्य निर्धारण हुनुपर्ने हो होइन यदि उपभोक्ताले चाहिँ कुनै एयरलाइन्स अथवा कुनै वस्तुमा चाहिँ किन्न मन लागेको छ भने उसले किन्छ तर यदि सबैलाई एउटै मूल्य राख्यो भने चाहिँ उसले चोइस चोइस गर्ने अवस्था चाहिँ रहँदैन होइन त्यो भएपछि चाहिँ यो माग र आपूर्तिको कारणले भन्दा पनि उहाँ उनीहरूको बिचको सम्झौताको कारणले चाहिँ मुर्दा मूल्य निर्धारण भयो खास खुला अर्थतन्त्रमा चाहिँ सरकारले पनि होइन बजारले निर्धारण गर्नुपर्नेमा व्यवसायीहरूले चाहिँ निर्धारण गरिदिएपछि त्यो सस्तेमा पाइन सकिन्थ्यो कि अथवा कोही व्यवसायीहरूले चाहिँ आफ्नो लागत मूल्य चाहिँ कम गराएर कममा चाहिँ सेवा दिन सक्थ्यो कि होइन त्यो तो अवस्थ सिर्जना होते जनता ने मूल्यम तीर्न पो मूल्य सदैरी इफिशिएंट मकेट इफिशिन्ट मूल्य भाग बड़ी मूल्य होने ग फ्रेन्चाइज कालर चाहिँ होइन अनि त्यो कालसोग बियरले चाहिँ नेपालमा चाहिँ ल यो बियर निकाल चाहिँ अनि बेच्न पाउँछौ तिमीले भनेर यहाँ कसैलाई बेच्ने त्यो अधिकार दिन्छ अथवा फ्रेन्चाइज लाइसेन्सिङ दिन्छ त्यो लाइसेन्सिङ दिँदा उसले के भन्छ भनेदेखि तिमीले तर नेपालमा चाहिँ यो बियर बेच्दाखेरि यति मूल्यमा चाहिँ बेच्नुपर्छ त्योभन्दा कममा बेच्न पाउँदैनौ अथवा त्योभन्दा बढी बेच्न पाउँदैनौ भनेर उसले एउटा त्यो फेरि बेच्ने चाहिँ मूल्य निर्धारण गरिदिन्छ तर अब त्यसको समस्या के भयो भने यहाँ जुन जसले चाहिँ त्यो बियर उत्पादन गर्छ त्यो मान्छे चाहिँ अथवा व्यवसाय चाहिँ एकदमै इफिसियन्ट छ देखिन उसले त कम मूल्यमा पनि त बेच्न सक्थे नि त्यो कम मूल्यमा बेच्भए त उपभोक्तालाई फाइदा हुन्थ्यो नि तर उसले खरिद गरेको मान्छेले नै उसलाई चाहिँ कम मूल्यमा बेच्नबाट रोकिसक्यो भनेपछि त्यो पनि गैर प्रतिस्पर्धी भयो किनभने उपभोक्ताले सस्तोमा पाउन सक्ने कुरा अथवा त्यो व्यवसाय जसले चाहिँ सस्तोमा बेच्न सक्थ्यो त्यो पनि बाँधियो उसको हात बाँधियो त्यो भावेर रिसेल प्राइस मेन्टेनेन्सलाई पनि के भन्छ एक किसिमको गैर प्रतिस्पर्धी कार्य भनिन्छ अब जस्तै एउटा सामुहिक रूपमा मूल्य निर्धारण गर्ने भयो अनि यो रिसेल प्राइस मेन्टेनेन्स नै भयो होइन यस्तै खालका अरू केही तत्त्वहरू छन् जसले प्रतिस्पर्धालाई रोक्छ धेरै छन् हेर्नुहोस् त्योभन्दा अगाडि हामीले के बुझ्नुपर्छ भनेदेखि प्रतिस्पर्धी गैर प्रतिस्पर्धी कार्यले चाहिँ खास गरी भन्ने भने बजारमा दुईटा तरिकाले चाहिँ असर पार्छ ब्रोडली हेर्ने हो भने पहिलोलाई हामी अब एक्सप्लोइन्टेटिभ अब युज भन्छ होइन त्यो भनेर चाहिँ कस्तो हो भने व्यवसायीहरूले गैर प्रतिस्पर्धी काम गरेर चाहिँ सर्वसाधारणलाई उपभोक्तालाई चाहिँ असर पार्ने जस्तो धेरै मूल्य लिने होइन अनि कम गुणस्तरको सामान पठाउने अथवा कृत्रिम अभाव सिर्जना गरिदिने बजारमा होइन अनि त्यसपछि बजार विभाजन गर्ने तिमी यो ठाउँमा बे म अर्को ठाउँमा बेच्छु भनेर गर्ने त्यो चाहिँ एक्सप्लोइटेटिभ भयो सर्वसाधारणलाई असर पार्ने अर्को चाहिँ के हुन्छ भने एक्सक्लुजनरी अभ्युज भन्छ त्यो भनेर चाहिँ कस्तो भने एउटा व्यवसायीले अरु व्यवसायीलाई चाहिँ आफ्नो बजारमा पस्न नदिने सिन्डिकेट एउटा इक्जाम्पल भयो अथवा अरु अरू व्यवसायलाई चाहिँ बजारबाट चाहिँ निष्कासन गर्न वातावरण सिर्जना गरिदिने जस्तो एकदम सस्तोमा सामान बेचिदिने यसरी सस्तोमा सामान बेच्ने कि आफ्नो प्रतिस्पर्धीहरू चाहिँ सबै बजारबाट जाउन् होइन हटुन् त्यसपछि आफ्नो मूल्य बढाउनु त छँदैछ यो दुई तरिकाबाट हुन्छ जेनरली र अरू स्पेसिफिक इक्जाम्पल हेर्ने हो भने चाहिँ जस्तो मैले भनिहालेँ प्राइस फिक्सिङ एउटा मूल्य निर्धारण भयो अर्को चाहिँ आपूर्तिमै घटाउने आपूर्ति घटाउने कृति कृत्रिम अभाव सिर्जना गर्ने अनि त्यसपछि के गर्छन् देखिन यो बिडिङ गर्दाखिरी कलुसिभ बिडिङ गर्ने बिडिङमै अब बिड गर्ने मान्छेहरूले नै आफूले इन्फर्मेसन सेयर गर्ने कि टेन्डरको कुरा टेन्डरको कुरा त्यो पनि हुन्छ प्राइस डिस्क्रिमिनेसन गर्ने काहीँ एउटा दरले बेच्ने काहीँ अर्को दरले बेच्ने होइन अनि त्यसपछि अरू के हुनसक्छ भने एकदम कम मूल्यमा दिने पनि कहिलेकाहीँ गैर प्रतिस्पर्धी कार्य हुन्छ यदि एकदम प्रभुत्वशाली हैसियतको अवस्था छ बजारमा र एकदम कम मूल्यमा उसले चाहिँ सामान बेच्न थाल्यो भने उसको प्रतिस्पर्धीहरू अरू व्यवसायीहरूले बजारमा रहन बसिराख्न सक्ने सम्भावना हुँदैन उनीहरूले हटेर जानुपर्छ यो हटेर गएपछि चाहिँ त्यो पहिलाको कम मूल्यमा बेच्ने के भन्छ व्यवसाय चाहिँ एकदम प्रभुत्वशाली हैसियत अथवा मोनोपोलिस्ट हुन्छ अनि त्यसले फेरि पछि चाहिँ एकदम फेरि त्यही उपभोक्तालाई नै सताउँछ भनिन्छ त्यो कानुन आ, गा, गा, गा, कानुन हाम्रो कानुनले पनि यस्ता कार्यहरूलाई अब साँच्चै यो कानुनको पनि कुरा आयो अनि यहाँले अघि भन्नुभयो कि सबै जस्तो काममा नै यो प्रतिस्पर्धालाई रोक्ने वा गैर प्रतिस्पर्धी कामहरू भइरहेको हामी पाउँछौँ हाम्रो बजारमा भनेर भन्नुभयो यो प्रतिस्पर्धा कानुन दुई हजार त्रिसठीमा पारित भयो अघि यति हुँदाहुँदै पनि किन त यति धेरै यो गैर कामहरू हाम्रो बजारमा भइरहेको त कि त्यसको त खास के छ नि एउटा त अघि मैले भने हाम्रोमा त्यो प्रतिस्पर्धा कानुनलाई त्यस्तो एकदम सिरियसली हेरिएको अवस्था देखिँदैन इभन सरकारले अथवा अरू हामी के भन्छ उपभोक्ता हकितमा लागेको मान्छेहरूले पनि यसलाई चाहिँ धेरै त्यस्तो प्रायोरिटीमा राखेको देखिन्न दोस्रो कुरा के छ भने हाम्रो ऐन जो छ त्यो ऐन पनि एकदमै समस्या छ के धेरै चाहिँ ऐनमा पनि आफ्नो त्रुटि भावेर यसलाई के भन्छ इन्फोर्स गर्नलाई गाह्रो भइरहेको छ उदाहरणको लागि मैले काटेल त इलिगल बनाएको छ हाम्रो के भन्छ ऐनले तर डिस्ट्रिब्युसन गर्ने मान्छेहरूले चाहिँ काटेल गर्यो भने चाहिँ त्यसलाई चाहिँ फेरि एड्रेस गर्दैन हाम्रो ऐनले त्यो एउटा एकदमै एकदम नचाहिँदो कुरा हो खास काटेल गर्ने भनेर चाहिँ धेरै जस्तो डिस्ट्रिब्युटर्सहरूले चाहिँ देखिन्छ तर हाम्रो ऐनले चाहिँ डिस्ट्रिब्युटरहरूलाई काटेल गर्न छुट दिए देखिन्छ तेस्रो कुरा के छ भने हाम्रो यो प्रतिस्पर्धा कानुन भनेर चाहिँ एकदमै टेक्निकल हुन्छ जस्तै यसमा अर्थशास्त्रका धेरै सिद्धान्तहरू कानुनका धेरै सिद्धान्तहरू मिक्स भएर आएका छन् मिश्रित छन् र यसलाई त्यसैले इन्टर यसलाई व्याख्या गर्नलाई र यसलाई भोलि अदालतमा चाहिँ यसलाई प्रयोग गर्नलाई चाहिँ एकदमै के चा। भन्छ एउटा स्पेसिफिक नलेज अथवा स्किलको आवश्यकता छ जुन चाहिँ हामीमा धेरै त्यसरी विकास भएको अवस्था छैन स्पेसल्ली अब सरकारले यसलाई इन्भेस्टिगेट गर्ने हो असिस्टेन्ट सिडिओ अथवा मार्केट प्रोटेक्सन अफिसर्सहरू भनेर नियुक्त गरेका छन् उहाँहरूलाई चाहिँ यसको बारेमा खासै धेरै ट्रेनिङ तालिम भएको अवस्था चाहिँ छैन अल्लमल्लो पर्ने खालको ऐन भागेर पनि यसलाई प्रयोगमा आएको नआएको हो र मलाई थाहा छैन यो सा यो साल सालबाट आएपछि अहिलेसम्म एउटा पनि मुद्दा यसबाट चलेको अथवा मुद्दा चाहिँ दर्ता भएर यसमा निर्णय भएको चाहिँ मलाई थाहा छैन यो यसरी हेर्दाखेरि हामीले कतै यो डब्लुटिओको सदस्यता लिनकै लागि मात्रै जबरजस्ती अब यो ऐन ल्याउनै पर्छ भनेर ल्याएको हो कि त्यो आउँदाखेरि त त्यो मुख्य उद्देश्य त्यो थियो तर पनि कस्तो हो भने हामीले अब जस्तो छलिस सा, सालको आन्दोलनपछि जब हाम्रो देश चाहिँ खुला अर्थतन्त्रमा छिर्यो नि त्यसपछि यो ऐन भने चाहिँ एकदमै आवश्यक कानुनी व्यवस्था हो अघि मैले भनिहालेँ नि खुला अर्थतन्त्रमा बजारले मात्रै के भन्छ बजारको नियम चाहिँ बनाउँछ चा, अथवा मूल्य निर्धारण गराउँछ तर यदि व्यवसायीहरू मिलेर त्यो बजारको नियमलाई नै हटाउन थाल्यो भने अथवा असर पार्न थाल्यो भने त कसले रोक्ने त्यो रोक्ने एउटा मात्रै उपाय भने प्रतिस्पर्धा कानुन हो र प्रतिस्पर्धा कानुन त्यसैले हाम्रो लागि जरुरी भइसकेको थियो हाम्रो धेरै ढिलो आएको हो खास हाम्रो नेपालमा पनि तर समस्या के भयो भने यो प्रतिस्पर्धा कानुन आएपछि पनि यो प्रतिस्पर्धा कानुनलाई अब हामीले प्रयोग गर्नुपर्छ यो प्रतिस्पर्धा कानुन प्रयोग गर्नलाई के के आवश्यकता पर्छ कस्तो किसिमको तालिम जरुरी छ भन्ने कुरामा ध्यान नपुगेको अवश्य पनि ए अब कतिवटा जिउ जाँदा जाँदैन होइन हामीले यति धेरै यसबारेमा त जानिसक्यौँ तर पनि यो विभिन्न अध्ययनहरूले के देखाएको छ त भन्दा जब बजारमा यसरी गैर प्रतिस्पर्धी काम हुन्छ त्यो बेलामा विभिन्न पक्षहरू बिचमा यो जुन यो बिक्री विनियम हुन्छ त्यो बेलामा चाहिँ कतिले झन् झन् आधी प्रति भनेको पचास प्रतिशत जतिले त यो सहेर हुन्छ नि अब भनेर त्यही यो दरमा वा त्यही मूल्यमा बिक्री विनियम गरेको एकदम कमले मात्रमा त्यो बार्गेनिङ भन्छ नि मलमलाइ गरेर त्यो काम गरेको पाउँछौँ भने धेरै त्योभन्दा पनि कमले मात्रै उजुरी गर्ने यो तर्फ लागेको हामी देख्छौँ दे। यस्तो बेलामा त्यो जुन अर्को पक्ष हुन्छ नि जस्तोधारण उनीहरूले केही गर्न नसक्ने नै हो त यसमा होइन सरकारी संले गरिरहनु भएको छ के भन्छ धेरै भएको छ आ, के भन्छ कार्यान्वयन गराउनुलाई त्यस कारण त्यसमा त अब हरेस खाने कुरा भएन उद्योगिक गर्ने कुरा त छोड्नु भएन अर्को समस्या के भयो भनेदेखि होइन यो प्रतिस्पर्धा कानुनलाई चाहिँ खालि उपभोक्तासँग मात्रै जोडियो यो त खास यस एस, यसले त उपभोक्ताभन्दा पनि साना व्यवसायीहरूको लागि चाहिँ धेरै महत्त्वपूर्ण छ कि उहाँहरूको इन्ट्रेस्टलाई चाहिँ प्रोटेक्ट गर्न यो अझ अझ सशक्त छ त्यस जब व्यवसायीहरूबाटै यो चाहिँ ए होइन प्रतिस्पर्धा कानुन चाहिँ कार्यान्वयन गर्नुपर्छ यो प्रतिस्पर्धी कार्य भएन भनेर उजुरीहरू आउन थाल्छ अथवा उहाँहरू जब के भन्छ अझ यसप्रति चाहिँ बढी संवेदनशील बन्नुहुन्छ तब थप चाहिँ सरकारलाई अथवा हुन्छ नि यो चाहिँ इन्भेस्टिगेट गर्ने अथोरिटिजहरूलाई चाहिँ अझ प्रेसर पर्छ अहिले त अब हामी सर्वसाधारणले अरू गर्न सक्ने उपाय छैन हामीले त यसको बारेमा चर्चा गर्नुपर्छ र दोस्रो चाहिँ अब यदि काहीँ गैर प्रतिस्पर्धी कार्यहरू देख्यौँ भने हामीले त्यसलाई चाहिँ अब उजुरी गर्ने हो उजुरी गर्न छोड्नु हुँदैन र अर्को चाहिँ यो व्यवसाय सानो व्यवसायहरू चाहिँ स्पेसली एकदमै यो प्रतिस्पर्धा कानुनको बारेमा के भन्ने अब उहाँहरू त्यस्तो संवेदनशील भएको मैले देखिनँ जब उहाँहरू चाहिँ हुनुहुन्छ तब अझ थप पुग्ला प्रतिस्पर्धी कानूनका ज्ञाता अपूर्व खतिवडासँग उहाँसँग आज हामीले प्रतिस्पर्धी का बजार किन त हाम्रो आवश्यकता अनि प्रतिस्पर्धी बजारको अभावमा उपभोक्ता कसरी मारमा पर्छन् भन्ने बारेमा कुराकानी गर्यौं यो सँगै अघि बढौँको आजको अङ्कको अन्त्यमा हामी आएका छौँ समृद्धि फाउन्डेसनको सहकार्यमा यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढौँको अर्को अङ्क लिएर फेरि आउनेछौँ कार्यक्रमबारे थप जानकारी र कार्यक्रम का पहले का अंक हु डब्लू डब्लू डब्लू डट फेसबुक डट कम फोरवर्ड स्लैस कैपिटल एजीआई कैपिटल बीएडीएचएन में